पालु सामुदायिक आवाजको युवाहरू सधैँ नयाँ कुराको खोजी र अन्वेषणप्रति लालित हुनुपर्दछ नेपालबाट दिनदिन नै युवाहरू विदेशीको वर्तमान परिवेशमा युवा आर्थिक उद्यमशीलता बढाएर देशको आर्थिक विकास गर्न सकिन्छ त्यसैले देशको आर्थिक विकास गर्नको लागि युवाको नेतृत्व कस्तो हुनुपर्ला भनेर आज हामीले युवाहरूलाई सोधेका छौँ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै